काठमाडौँको काडीपाकामा पहिरो जाँदा एकजनाको मृत्यु जनाको सकुशल उद्धार आज बेलुकीदेखि मौसममा सुधार आउने धुमपान रै दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै नेपालमा सुर्दीजन्य पदार्थको सेवनबाट वर्षेनी सोह्र हजार जनाको ज्यान जाने गरेको सरकारको तथ्याङ्क आजदेखि दुई घण्टा लोडसेडिङ घट्यो अमेरिकाद्वारा इरानी नागरिकमाथि संचार उपकरणको बिक्रीमा लगाएको प्रतिबन्ध फुकुवा कहिले नपाएको सञ्चार स्वतन्त्रता दा पाउने दाबी, र गोर्खाको फुटबलमा आज जावला खेल र बोइज युनियन तथा हिमालयन शेर्पा र फ्रेन्ड्स क्लब भिड्दै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 समाचार विस्तारमा काठमाडौँको महाराजगञ्ज स्थित शिक्षण अस्पतालको पछाडि रहेको खाडी पाखामा पहिरो जाँदा एकजनाको मृत्यु भएको छ सुकुम्बासी बस्तीमा गएको पहिरोमा तिनजना पुरिएका थिए पुरिएका मध्ये सप्तरीका सोह्र वर्षीय रामभगत रामको मृत्यु भएको प्रहरीले जनाएको छ अन्य दुईजनालाई भने सकुशल उद्धार गरिएको छ उनीहरूको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ दिनभरि पानी वर्षा भए पनि आज बेलुकीदेखि मौसममा सुधार आउने भएको छ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सुभाष रिमालका अनुसार बेलुकीदेखि मौसममा सुधार आउनेछ भारतको पश्चिम बङ्गालमा न्यूनचापी या क्षेत्रीय विकास भएकाले केही दिनदेखि पानी परिरहेको उहाँले बताउनुभयो यसबिच देशभर मौसम बदली भई आज पनि पानी पर्ने सम्भावना छ बिहिबार बेलुकीदेखि चितवन लगायत मध्य तथा पूर्वी भेगमा पानी परेको छ नेपाली कङ्ग्रेसको महासमिति बैठकमा प्रस्तुत राजनैतिक प्रस्ताव परिमार्जनका लागि आज पनि छलफल हुँदैछ विभिन्न क्षेत्रबाट प्राप्त सुझावहरूको अध्ययन गरेर प्रतिवेदन तयार गर्न बनेको समितिको बैठक बिहान एघार बजे पार्टी कार्यालय सानेपामा तय भएको छ गएको चैत्रमा नवलपरासीमा भएको महासमिति बैठकमा उपसभापति रामचन्द्र पौडेलले पेस गरेको राजनैतिक प्रतिवेदन परिमार्जन गर्न सहभागीहरूले माग गरेपछि परिमार्जन गर्न लागेको उपसभापति पौडेलको समजगोत्वमा गठित समितिमा रमेश लेखक चिनिकाजी श्रेष्ठ बेजुल विश्वकर्मा सहित नौ सदस्य रहेका छन् बैठकले विभिन्न क्षेत्रबाट प्राप्त सुझावका आधारमा राजनैतिक प्रस्ताव परिमार्जन गर्नेछ नेपाल बार एसोसिएसनको चालिसौँ राष्ट्रिय कार्यकारणी परिषद बैठक आजदेखि बाग्लुङमा शुरू हुँदैछ सर्वोच्च अदालतका कायमुकायम प्रधान न्यायाधीश दामोदर प्रसाद शर्माले बैठकको उद्घाटन गर्ने आयोजकले जनाएको छ सर्वोच्च लगायत मुलुकभरका छयासी बार इकाइबाट पाँच सय कानुन व्यवसाय बैठकमा सहभागी हुने भएका छन् बैठकले मुलुकमा देखेको संवैधानिक जटिलता न्यायाधीश नियुक्ति लगायतका विषयमा आधिकारिक धारणा तय गर्ने जनाइएको छ नेपाल बार एसोसिएसनले कार्यकारी प्रमुख र न्यायपालिका प्रमुख एउटै हुन नहुने भन्दै अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधान न्यायाधीश पदबाट राजीनामा दिनुपर्ने माग गर्दै आएको छ विश्व धुमपान रै दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ सुर्ती जन्य पदार्थको विज्ञापन प्रवर्धन र प्रायोजनमा रोक लगाऊ भन्ने नाराका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा स्वास्थ्य सम्बन्धित विभिन्न सङ्घ संस्थाको सहभागितामा विभिन्न कार्यक्रम का हुँदैछ स्वर्तीजन्य पदार्थको प्रयोगबाट विश्वभर हरेक वर्ष साठी लाखजनाको ज्यान जाने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क छ जसमा अप्रत्यक्ष धूम्रपानका का कारण ज्यान गुमाउने छ लाखजना छन् नेपालमा स्वर्तिजन्य पदार्थको सेवनबाट वर्षेनी सोह्र हजारजनाको ज्यान जाने गरेको स्वास्थ्य मन्त्रालयको गरे तथ्याङ्क छ स्वर्तिजन्य पदार्थको प्रयोग रोक्न प्रयास नगरे सन् दुई हजार तिससम्म विश्वभर ज्यान जानेको सङ्ख्या असी लाखभन्दा बढी पुग्ने अनुमान सङ्गठनको छ सुर्तिजन्य पदार्थको प्रयोगबाट हुने कुल मृत्युको असी प्रतिशत न्यून र मध्यम आय भएका मुलुकमा रहेको छ विश्व स्वास्थ्य सङ्गठनले सुर्तिजन्य पदार्थको विज्ञापनले ठुलो सङ्ख्यामा मानिसहरूलाई धूमपान सुरु गर्न र निरन्तरता दिने क्रम घटाउने दावी गरेको छ यस्तै विज्ञापन र प्रायोजनमा प्रतिबन्ध लगाउनु माग घटाउने सबैभन्दा उत्तम उपाय भएको सङ्गठनले जनाएको छ सङ्गठनका अनुसार विश्वको कुल छ प्रतिशत जनसङ्ख्या मात्र सुर्तिजन्य पदार्थको विज्ञापनबाट उत्पन्न हुने जोखिमबाट जोगिएका छन् सुर्तिजन्य पदार्थको प्रयोगका कारण मोटु रोग श्वास प्रश्वास क्यान्सर गिजा सम्बन्धी लगायतका विभिन्न रोग लाग्ने गरेकाले त्यसबाट आफू मात्र नभई अप्रत्यक्ष धूमपानको असरबाटहरूलाई पनि जोगाउन धूमपान तथा सुर्तिजन्य पदार्थको प्रयोग रोक्न चिकित्सकहरूको सुझाव नेपाल विद्युत प्राधिकरणले आजदेखि लागू हुने गरी लोडसेडिङ दैनिक थप दुई घन्टा घटाएको छ दैनिक दस घन्टा हुँदै आएको लोडसेडिङ अब चार घण्टा हुने प्राधिकरणले जानकारी दिएको छ नदी तथा खोलामा पानीको वहाव बढेको र भारतबाट बढी विद्युत आएकाले लोडसेडिङ कम भएको प्राधिकरण प्रेषण केन्द्रले जनाएको छ भारतबाट सगी एक सय पचास मेगावाट आयात हुँदै आएकोमा अहिले एक सय पैँसठी मेगावाटसम्म आयात भइरहेको छ प्राधिकरणका अनुसार 144 सय चौवालिस मेगावाटको कालीगण्डकी एबाट अन्ठानब्बे मध्य मर्स्याङ्गी र मर्स्याङ्गी जलविद्युत आयोजनाबाट करिब पचपन्न पचपन्न मेगावाट विद्युत उत्पादन भइरहेको छ कुलेखाने दोस्रोको विद्युत ट्रान्सफर्मरमा आग लागि भएपछि कुलेखाने सञ्चालन गरिएको छैन अन्य विद्युत केन्द्रको उत्पादन राम्रो हुँदासम्म कुलेखानी सञ्चार नगरिने प्राधिकरणले जनाएको छ प्राधिकरणले गत वर्षहरूमा वर्षमा दैनिक दुई घन्टासम्म लोडसेडिङ गर्दै आएको थियो चालु वर्षमा भने क्षेत्र मार्फत उत्पादन बढेकाले लोडसेडिङ अझ कम हुने प्राधिकरणले दावी गरेको छ पूर्वी चितवनका कृषकहरू धानमा गहारो रोग लागेपछि चिन्तित चिन्तित बनेका छन् कठारको मुरुज बसोली भण्डारा बेहेन्द्रनगरका कृषकहरू धानको बाला लागिसकेपछि यस्तो रोग देखा पर्दा चिन्तित बनेका हुन् बाला नलग्दासम्म यस क्षेत्रका धानमा कुनै रोग देखिएको कु थिइनँ बेलामा नै गबारोको उपचार पद्धति राम्रो नहुँदा यस्तो समस्या देखिएको कठार शान्ति कृषक हरिप्रसाद सापकोटाले बताउनुभयो सापकोटाका अनुसार प्रत्येक किसानको धान खेतीमा पन्ध्र प्रतिशत समस्या देखिएको छ गभारो लागेका धानका बटमा बाला जसले गर्दा धान उत्पादनमा कमी आउने कृषकहरूले गर गुनासो गरेका छन् विभिन्न थरीका औषधि बजारमा आउने गरेको रोग अनुसारको औषधि छनौट गर्न नसक्दा प्रत्येक वर्ष किसानहरू यस्तो समस्यामा पर्दै आएका छन् प्रत्येक वर्ष जसो देखिने रोगका कारण कडा कालको विछादी प्रयोग गर्ने गर्नाले माटोको उर्वरा मा समेत ह्रास हुँदै आइरहेको छ <laughs> अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ सोबीको निर्वाचन स्थगित हुनुलाई तपाईँ के भन्नुहुन्छ ए लोकतन्त्रमाथिको प्रहार बे परिस्थितिअनुसारको निर्णय र से अपरिपक्व निर्णय ज मत दिन सकू जिस को संक्षिप्त स्वरूप आर एप करी आपूलाई बी वी टाइप करी चौवालीस पचपन व पैंतालीस पठाउन सकू अर्पण जन आवाज को मत परिणाम हरेक साझ पांच बजे अर्पण बुलेटिन प्रस्तुत करने ट्राफिक खबरको यति बेला नारायणगढा विग्न सडक खण्ड खुला छ त्यसै गरी नानगढ मोगलिन मोगलिन अभिषेक काठमाडौँ मुगलिन्द मली पोखरा नानगढोल सडक खण्ड पनि खुल्ला छन्सट्ठी सात सय त्रिचालिस विदेशको समाचार अमेरिकाले इरानी नागरिकमाथि सञ्चार उपकरणको बिक्रीमा लगाएको प्रतिबन्ध हटाएको छ कडा सरकारी नियन्त्रणबाट इरानी नागरिकलाई मुक्त गर्न मद्दत गर्ने उद्देश्यले प्रतिबन्ध हटाउँदै इन्टरनेट सेवा र सामाजिक सञ्चाल पहुँच खुला गरेको अमेरिकी अधिकारीहरूले बताएका छन् प्रतिबन्ध हटेपछि अमेरिकी कम्पनीहरूलाई कम्प्युटर ट्याबलेट मोबाइल फोन सफ्टवेयर सेटेलाइट रिसिभर र अरू व्यक्तिगत प्रयोगमा आउने संचार उपकरण बिक्री खुला भएको छ सञ्चार उपकरण र सफ्टवेयर इरानी नागरिकलाई बिक्री गर्न पाइनेछ तर सरकार र विशेष सूचीमा परेका नागरिक भने निर्यातको लाइसेन्स पाउनबाट वञ्चित हुनेछन् अमेरिकी वित्त विभागले प्रतिबन्ध हटाएपछि त्यसबाट इरानी नागरिकले यसअघि कहिल्यै नपाएको सञ्चार स्वतन्त्रता दा पाउने दावी गरेको छ आणवी कार्यक्रम रोक्न दबाब दिने उद्देश्यले अमेरिकाले केही वर्ष इरानमाथि विभिन्न खाले प्रतिबन्ध लगाउँदै आएको छ एउटा खेल समाचार गोर्खा कप फुटबल प्रतियोगितामा आज समूह डी अन्तर्गतका दुई खेल हुँदैछन् दस रङ्गशालामा हुने पहिलो खेलमा दिउँसो दुई बजे जावला खेल युथ र बोइज युनियन क्लबीच प्रतिस्पर्धा हुँदैछ अघिल्लो खेलमा फ्रेन्ड्स क्लबलाई जितेको जावला आज पनि जित्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गर्ने योजनामा छ बोइज युनियनले भने अघिल्लो खेलमा हिमालयन शेर्पासँग हार बिहोरेको थियो अपरान्न चार बजे अनि दोस्रो खेलमा हिमालयन शेर्पा र फ्रेन्ड्स क्लब आम्ने हुनेछन् हिमालयन शेर्पा पनि खेल र फ्रेन्ड क्ल पनि आजको खेल जितेरि बिहिबार आफ्ना खेल जित्दै समूह सीबाट मनाङ मर्स्याङ दी र नेपाल आर्मी क्वार्टर फाइनलमा पुगेका छन् काडी पाखामा पहिरो जाँदा एकजनाको मृत्यु दुईजनाको सकुशल उद्धार आज बेलुकीदेखि मौसममा सुधार आउने धुमपान्द्रय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै नेपालमा स्वर्थीजन्य पदार्थको सेवनबाट वर्षेनी से सोह्र हजार जनाको ज्यान जाने गरेको सरकारको तथ्याङ्क आजदेखि दुई घण्टा लोडसेडिङ घट्यो अमेरिकाद्वारा इरानी नागरिकमाथि संसार उपकरणको बिक्रीमा लगाएको प्रतिबन्ध फुकुवा कहिल्यै नपाएको संसार स्वतन्त्रता पाउने दावी र गोर्खा फुटबलमा आज जा जावला र बोइज युनियन तथा हिमालयन शेर्पा र फ्रेन्ड्स क्लब भिड्दै अवस्था अर्पण सबैका लागि सधैँका लागि रेडियोर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डट रेडियोबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचार सकियो ध्रुवराज विमस्कार न्यू रणपाट बकुलहर दूरसञ्चार रोडमा अवस्थित न्यू साइनिङ एजुकेसन सेन्टरमा प्राइभेट टेस्ट एसएलसी तथा सिक्स टू सिक्स डे होस्टेलमा भर्ना खुलेको सम्पूर्ण विद्यार्थी तथा अभिभावक वर्गमा सहरर्ष जानकारी गराउँछौ सिट सीमित भएकाले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस् सम्पर्क न्यू साइनिंग एजुकेशन सेन्टर रनपाठ बकुलहर दूरसञ्चार रोड संचालक, नवीन कुमार शर्मा मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस अन्ठानब्बे चार र अन्ठानब्बे चार हामी पहिलेको ठाउँबाट क्वेस्ट मोडल कलेजको गेटसँगै सरेको जानकारी गराउँदछौँ यही दुई हजार सत्तरी जेठ सत्र गति का दिन होना गई श्रीमद तारतम सागर पाठ पारण में नवतम धाम का गाधीपति बाबाजी श्री अमृतराज महाराज जी प्रमुख आतिथ्य साथ ही श्रीकृष्ण प्रणामी मंदिर टिकोरी महंत श्री ब्रिजदास महाराजी में श्री कृष्ण प्रणामी मंदिर बुडोरी का महंत श्री भरतमणी महाराज जीव एवं नवतनपुरी धाम का श्याम शास्त्री जी साथ गुरुजन विद्वान विदुषी के उपस्थित सुमधुर मय प्रवचन एवं पितृ उद्धार गृह परिवार को सुख शांति को कामनातजन सुंदर सात को भेदघाट दर्शन को कार्यक्रम हुआ को उपस्थिति का हार्दिक निमंत्रणाद कार्यक्रम दुई हजार सत्तरी जेठ सोलह गते बिहान साढ़े एगार बजे शोभायात्रा नया दुई हजार सत्तरी जेठ सत्र गते बिहान नौ बजे पुष्प अर्पण एवं बारह जना मोबिन द्वारा पारायण प्रारंभ दुई हजार सत्तरी जेठ सत्र गते दिवसो दुई बजे एक सै मेहर सागर पारायण दुई हजार जेठ सत्र गते दिवसो चार बजे एक आरती एवं दुई जेठ सत्र गते बेलुका पांच बजे तिलक प्रसाद वितरण कर्ता आयोजक श्रीमान लालू गजरिल श्रीमती दंडकुमारी गजरे छोरा कृष्ण प्रसाद गजरेल प्राथी दुर्गा कुमारी गजरेल हजुरआमा एवं समस्त गजरेल परिवार स्थान खैरै नौ श्यामनगर बुढौली गजरेल निवास मोबाइल नम्बर अन्ठानब्बे चार पचास चौवालिस तिन सय र अन्ठानब्बे त प्रतिशत ग्यारेन्टी कायुर्वेदिक उपचार, उपचार। जाडो पन घटाउने डाक्टर आयुर्वेद स्टेप अप। दस केजीसम्म मोटोपन बढाउने बिटिपी कपाल छर्नरो रोकी तुरन्त उमार्ने हेयर बिल्डिङ फाइबर चौरी पना हटाउने ल्यान्ड कम क्रिम अनुहार शरीर गोरु बनाउने अनाइ बिम्बो रूप अमृत फियर लु अनुहारको चाया पोतो डन्डी हटाउने एंजिलीप क्रीम हार जोड़नी न्याय बात समस्या को लगी संधि तेल स्तन संबंधी समस्या को घटाउने घटने वा वाइट गर्ने ब्रेस्ट क्रीम यौन संबंधी समस्या को लगी आयुर्वेदिक उपचार साथे हमी कहाँ टी ब्रांड रई ब्रांड को संपूर्ण सामान पाइन संपर्क फिने सेन्टर जनपा दुई टाड़ी हंगक बजार तारा खड़का फोन शून्ना मोबाइल अंठानब्बे